sa तपाई सुनिरहनु भएको छ रेडियो हिमालय डट नमस्कार रेडियो हिमालय डट कम सुनेर बसिरहनुभएका संसारभरका मेरा प्रिय श्रोतामा अनुभवहरूमा हार्दिक स्वागत अभिवादन छ म बुद्धि विश्वकर्माको रेडियो हिमालय डट कम नेपाली साहित्य भाषा साहित्य संस्कृति सङ्गीतको विश्वव्यापीकरण अभियान हो हामी काठमाडौँबाट बोलिरहेका छौँ कामका सिलसिलामा अध्ययनका सिलसिलामा र थुप्रै सिलसिलामा देश छोडेर प्रवासमा रहनुभएका नेपालीहरूलाई नेपालसँग जोड्न भाषा साहित्यसँग जोड्न र संस्कृतिसँग जोड़ना चौबीस घंटा तक श्रोता महानुभाव रेडियो भावनामा देश अभियान हो। डट कम को कार्यक्रम पहचान को आज को अंक विशेष अंक रहने तामाङ भाषाको पहिलो पुस्तक प्रकाशन भएको 62 वर्ष पुरा भइसकेको छ र यो 62 वर्षका बिचमा थुप्रै पुस्तकहरू तामाङ भाषामा प्रकाशित भएका छन् र आजभन्दा बैसठी वर्ष अगाडि बुद्धिमान मोक्तानको पहिलो पुस्तक प्रकाशन भयो र त्यो पुस्तक नै तामाङ भाषाको पहिलो पुस्तक रहेको जानकारहरू बताउनुहुन्छ र बैसी वर्षको बिचमा तामाङ भाषाका पुस्तकहरू प्रकाशन सँगसँगै त्यसको समीक्षा पनि जरुरी छ खास गरी तामाङ भाषाका पुस्तकहरू जति प्रकाशन भए तिनका स्तर लगायत पुग अपुगका कुराहरू आजको कार्यक्रममा हामी प्रसारण गर्नेछौँ र त्योभन्दा अगाडि आ... भन्दा अगाडि तामाङ भाषाका पहिलो पुस्तकका लेखक बुद्धिमान मोक्तानको आज एक सय उन्नाइसौँ जन्म जयन्तीको सुखद सन्दर्भ पारेर हामी उहाँलाई सम्झन चाहन्छौँ र हार्दिक श्रद्धा सुमन पनि व्यक्त गर्न चाहन्छौँ बुद्धिमान मोक्तानको जन्म उन्नाइस सौ छपन्न विक्रमसम्मत कार्तिक सत्ताइस का गते आजकै दिन भएको थियो र उहाँको एक सौ उन्नाइसों जन्म जयंती हमी एशेष कार्यक्रम कर मनात आज विभिन्न कार्यक्रम विभिन्न ठावर में आयोजना सद तर हमी समाचार प्राप्त ना कह के कार आयोजना भू आज हमें प्रसारण कर सकेन तर तामाङ भाषा प्रकाशनको 62 वर्ष एक समीक्षा कार्यक्रम हामी प्रसारण गर्दैछौँ यो कार्यक्रम लाइभ हो र आजको कार्यक्रममा भने विगत लामो समयदेखिबाट भाषाको क्षेत्रमा काम गरिरहनुभएका भाषाविद् र उहाँले नानखोर प्रकाशन एउटा संस्था पनि सञ्चालन गरिरहनु भएको छ दाजु अमृत योन्जनलाई आजको कार्यक्रममा मैले डाकेको छु र उहाँ काठमाडौँबाट हाम्रो सम्पर्कमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु दाजु नमस्ते लासो नमस्त नमस्ते फ्याफुल्ला सबैलाई ठिकै छु हमी थुप्रे ख चाड़ पर्व मनाने गदप्री खालका व्यक्ति का जन्म जयंती हमी समझने गर्दौं मनाने गदौं एवं भाषाविद का नाता ने रामो रा समयदीब भाषा को उन्नयन का निम्ति साधना साधनारत एट साधक का बुद्धिमान मोक्तान को जन्मदिन यहाँ कसरी समझना चाहना चा। गज रमा लाग्यो तपाईँको प्रश्न र सन्दर्भ यो महत्वपूर्ण दिन हो र बुद्धिमान मोक्तानको पहिलो किताब चाहिँ मेरो हातमा दुई हजार चालिस सालतिर नै परेको थियो उन्चालिस चालिस, चालिस सालतिर तर उसको जन्म मिति भने हामीले थाहा हुन सकेको थिएन र जब दुई हजार चौन्न सालमा हामीले तामाङ भाषाको पाठ्य पुस्तक क्लास वान टू थ्री फोर फाइभ सुरु गऱ्यौँ नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रमा मार्फत त्यति बेला पनि उहाँको जीवनी सन्तवीर लामा लगायतको जीवनी प्रवेश त्यहाँ भयो किताबमा त्यहाँ उहाँको जीवनी चाहिँ प्रकाशित गर्न हामीले पछि हाम्रा साथी प्रताप बलजी चाहिँ दार्जिलिङमा गएर लामो अनुसन्धान अध्ययन गर्ने क्रममा उहाँको सबै सामग्रीहरू फेला पर्यो उहाँको घरमा जानुभयो ठुलो कागझोडा भन्ने ठाउँमा त्यसपछि उहाँको सामा उहाँको छोरासँग भेट्नुभएको छ अस्सी वर्षको छोरासँग र उहाँलाई त्यो किताबहरू र उहाँको केही प्राप्त गरिसकेपछि हामीलाई उहाँको जन्म थाहा भयो त्यसपछि हामीले उहाँको जन्म मनाउन सुरु गरेका छौँ जो अहिले लभ लभ हामीले यो सन्ताउन्न अन्ठाउन्न सालतिर जन्म जिति पाइसकेपछि हामी प्रत्येक वर्ष उहाँको जन्म जयन्ती मनाउँछौँ यो चाहिँ महत्त्वपूर्ण दिनको रूपमा रह्यो यो अर्को चाहिँ त्योभन्दा अघि अगाडि कुनै किताब हामीले प्राप्त गर्न सकेको छैनौँ लिखित रूपमा पब्लिस रूपमा हुन त त्योभन्दा अगाडि तामाङ भाषाको किताब नभएको होइन ती सबै हस्तलिखित अवस्थामा थिए तर पब्लिक पब्लिकेसनको रूपमा चाहिँ छापाको uh, माध्यमको रूपमा बाहिर आएको चाहिँ यो पहिलो किताब हो त्यस पनि हामी उसलाई पहिलो लेखकको रूपमा सम्झन्छौँ उहाँको जन्म जयन्तीमा आउने गर्छौँ र चर्चा गर्छौँ यस सन्दर्भमा तपाईँको रेडियो हिमालयनले पनि जुन प्रसङ्ग उठाउनु त्यो निकै रमाइलो लाग्यो मलाई खुसी लाग्यो श्रोता महानुभावहरू यति बेला हामी कार्यक्रम पहिचान अन्तर्गत तामाङ भाषा प्रकाशनको 62 वर्ष एक समीक्षा कार्यक्रम प्रसारण गरिरहेका छौँ र कार्यक्रममा हुनुहुन्छ भाषाविद र लामो समयदेखि तामाङ भाषाको अध्ययन अनुसन्धानमा लागिरहनुभएका भाषाविद दाजु अमृत योन्जन काठमाडौँबाट र यो कार्यक्रम तपाईँ डब्लुडब्लुडब्लु हाम्रो पात्रो डिजिटल नेपाल लगायतका एप्सहरूबाट यतिखेर संसारभर लाइभ सुनिरहनु भएको छ र कार्यक्रममा छु म बुद्धि विश्वकर्मा र यो बैसठी वर्षको बिचमा थुप्रै पुस्तकहरू प्रकाशन भए र ती पुस्तकहरूलाई कुनै न कुनै रूपमा संग्रह गर्ने एकजना व्यक्ति अमृत हुनुहुन्छ र अमृत दाईको घरमा निकै ठुलो लाइब्रेरी पनि छ र यो किताब प्रकाशनको कुरा गर्दा अस्ति चमत्कारिका भाई कि लगभग तीसवटा को हारहारी में पुस्तक विमोचन करो काम हरू, कस्ता मानी बात कोटी में राख्हम समस्या पर्यटन एकदम uh, ऐतिहासिक कुरा गरिदिनु तपाईँलाई uh, बुद्धिमान मुक्तानले किताब तयारी गरिसकेपछि पछि सन्त बिर लामाले नाइन्टिन फिफ्टी सेभेन सेभेनमा सन्ताउन्नमा चाहिँ uh, तामाक भयो रिमठिम भनी किताब प्रकाशन गर्यो त्यो उसको अनुवाद चाहिँ नेपाली भाषामा सँगसँगै दिएको चाहिँ गीतहरू त्यो चाहिँ निकै पपुलर भएको छ अहिले पनि त्यो बाइस तेइस संस्करण छापिसकेको अवस्था छ त्यति फेरि लगातार अनि के भयो पञ्चायत व्यवस्था सुरु भयो पञ्चायत काल सुरु भयो र पत्रिभाषमा प्रकाशन चाहिँ लभ लभ बन्दै भएको अवस्था थियो र छ्यालिस साल पछि भने यसले फेरि अर्को रूप लियो र हामीले वर्षमा चौध पन्ध्रवटा पनि किताब छापेको इतिहास पाइन्छ हाम्रोसँग हरेक पाइन्छ तर गएको यो छ्यालिस सा, साल सालको परिवर्तनपछि चाहिँ तामाङ प्रकाशन लभ जिरो अवस्थामा पुग्यो बडीको दुई वा तिन त किताब मात्रै प्रकाशन गर्न मैले तामाङ प्रकाशन भन्दाखेरि चाहिँ दुईटा बुझ्छौँ एउटा चाहिँ तामाङ भाषामै छापिएको पुस्तक अर्को चाहिँ तामाङ सम्बन्धी छापिएको नेपाली वा अङ्ग्रेजीमा छापेको पुस्तक त्यसो हेर्दाखेरि चाहिँ यो गएको तिन चार वर्षमा चाहिँ लगभग लगभग सुन्ने भनौँ न तिन चार तिन चार दुईको रूपमा आइसकेपछि थोरै हामीलाई चाहिँ प्रकाशन किन सम्भव भएन भने एकदम मनमा खुल्दुली भयो एक किसिमको आवेश आक्रोश पनि भयो त्यसपछि हामीले यसपालि के सोच्यौँ भनेदेखि होइन यसलाई चाहिँ एउटा फेरि एउटा आन्दोलनकै रूपमा लानुपर्छ भनेर लागेर अस्ति हामीले तामाङ ज्ञान महोत्सव सुरु गर्ने बेलामा चाहिँ तामाङ साहित्य र गैर तामाङ साहित्य फिक्सन नन फिक्सन गरेर हामीले एक्काइसवटा किताब चाहिँ प्रकाशन गर्ने प्रयास गऱ्यौँ त्यो किन भनेदेखि अब यो प्रकाशन चाहिँ राम्रोसँग धेरैभन्दा धेरै गर्नु सकेन भने चाहिँ भाषाको स्थिति चाहिँ दयनीय हुन सक्छ भनेर लाग्यो एक अर्को किन लाग्यो भनेदेखि यो अब सातवटा प्रदेशको स्थापना भइसकेको छ सङ्घीय राज्य आइसकेको छ सातैवटा प्रदेशमा चाहिँ विश्वविद्यालय बनाउने छ भोलि तिन नम्बर प्रदेशमा चाहिँ विश्वविद्यालय बन्यो भनेर हामी दाबी के गर्नुपर्ने हुन्छ भनेदेखि सेन्ट्रल डिपार्टमेन्ट अफ तामाङ ल्याङ्ग्वेज भनेर हामीलाई त्यो दाबी गर्नुपर्ने हुन्छ भाषाको केन्द्रीय विभाग बनाउनुपर्छ हामी भाषा पढाउँछौँ भनेर मास्टर तहको प्राण प्राण सुरु गर्नु पर्यो भनेदेखि हामीसँग साहित्य कमजोर हुनसक्छ त्यसो भएकोले अहिलेदेखि नै हामी त्यो थोरै बलियो ढङ्गले उपस्थित उफिस, हुनुपर्छ र माग गरेर मागै पाए पाइहाल्यो भनेदेखि हामी कसरी उभिने भन्ने विषयमा छलफल गरेर हामी साथीहरूले के गर्यो भनेदेखि लेट्स स्टार्ट विथ मोमेन्ट होइन एउटा तामाङ साहित्यको आन्दोलन गरौँ प्रकाशन आन्दोलन गरौँ भनेर हामीले सुरु गरेको यो चाहिँ समयको माग हुँदो रहेछ कस्तो मान्छेले तयारी गर्छ भन्दाखेरि समय चाहियो समयमा एक किसिमले सबै साथीहरू तयारी पनि आवश्यो रहेछ तर प्रकाशन गर्नु समस्या भएकोले हामीले प्रकाशन त ठुलो कुरा होइन लेख्नु ठुलो कुरा हो ठानेर प्रकाशनलाई सुरु गरेका हौँ हम शुभ कामना आगामी दिन में यहाँ का तरफ बा जुन खाल्म यु वर्ष भो अब आने वर्षा प्रकाशन का काम सुखद तरीका अगड़ी बढ़ हम तरफ बाुभ कामना रीच में तांग प्रकाशन सुन्ने जैसे भो तर बैसठी बैसठी भांदा अगड़ी तांग प्रकाशन चाहे प्रकाशन को अवस्था सतोषजनक भोजन भाव हो छ्यालिस सालको परिवर्तनले चाहिँ तामाङमा ठुलो जागरण ल्याएको थियो किनकि त्यति बेला त्यो जागरणले फाइदा पनि गर्यो हेडो नेपालमा पनि तामाङ भाषाको प्रवेश गर्यो एकाउन्न एकाउन्न सालमा त्यसपछि बाहन्न सालमा तुरन्तै नेपाल, नेपाल के अरे नेपाली फिल्म जगत् त पनि तामाङ फिल्म जगत त पनि सेमी सोरङानबाट फिल्म स्टार्ट भयो जो चाहिँ अहिले डेढ सय भन्दा बढी फिल्म बनिसकेको छ अनि रेवे -रे हेडो नेपालमा प्रवेश गरेको तामाङ भाषाको समाचारले पछि कार्यक्रम हुँदै अहिले चालिसभन्दा बढी स्टेसनहरूबाट तामाङ भाषाको समाचार र कार्यक्रम प्रसारण भइरहेको अवस्था थियो र लगभग लगभग पचास बाहुन्नसम्म आउँदाखेरि तामाङ भाषाले एक किसिमले प्रति वर्ष चाहिँ पन्ध्र बिसवटाको दरले किताब प्रकाशन सुरु भइसकेको अवस्था थियो त्रिसठीको परिवर्तनमा पछि सायद तामाङले रिल्याक्स पनि गरेको हुनसक्छ आन, होइन ए हाम्रो आन्दोलन सकियो भन्ने मलाई लाग्यो होला सायद होइन अनि प्रकाशन चाहिँ थोरै घट्दै घट्दै गयो त्यस कारणले निकै निश्चित रूपमा चालिसदेखि बैसठी सालको बिचमा चाहिँ हामी एभरेजली बाह्र तेह्रवटा किताबको दरले प्रतिवर्ष प्रकाशन भएको पाइन्छ भनेपछि यो बिचमा यहाँको रेकर्डमा कति जति पुस्तकहरू प्रकाशन भए यहाँसँग कति जति पुस्तकहरू चाहिँ सङ्ग्रहमा छन् <coughs> भर्खरै मैले केही महिना अगाडि चाहिँ के अरे पाटन ढोकाको एउटा ता छलफलमा तामाङ प्रकाशनको बारेमा प्रस्तुत गर्दाखेरि के देखियो भने वान हन्ड्रेड किताबहरू तामाङ भाषामै छापिएको रहेछ तामाङ भाषामै एक सय सतामा चाहिँ एक किताबहरू त्यसमा चाहिँ तामाङ भाषामै दुइटा महाकाव्य देखियो चारवटा खण्डकाव्य देखियो उपन्यासहरू एक दर्जन यदि प्रकाशित भएको छ नाटकहरू विभिन्न छोटै खालका विधाहरूमा तामाङ साहित्य आएको देखियो तामाङ भाषामै चाहिँ तर तामाङ तामाङकै बारेमा तामाङको पहिचानको बारेमा सेन्टर भएर बारे, नेपाली अंग्रेजी, आदिमा छापेको किताबहरूको सङ्ख्या चाहिँ अलमोस्ट थ्री हन्ड्रेड छ त्यसले गर्दाखेरि चाहिँ तामाङ भाषा तामाङको बारेमा चाहिँ चर्चा आ, यो गएको साठी वर्ष सा, बैसठी वर्षमा चाहिँ धेरै राम्रोसँग उभार भएर आयो तपाईँले अब अलिक फरक ढङ्गले हेर्ने हो भनेदेखि त्यो क्यासेटको सङ्ख्या हेऱ्यो भनेदेखि निकै ठुलो हो लगभग तिन सयभन्दा ठुलो क्यासेट आयो सङ्ख्यामा बढिरहेको अहिले चाहिँ हाम्रो एकजना साथीले यसको अध्ययन गर्दै हुनुहुन्छ उहाँले भन्दै हुनुहुन्थ्यो चार हजार सात सयभन्दा बढी गीतहरू रेकर्ड भएको रहेछन् रे तामाङ भाषामा अहिले अनलाइन युट्युबहरूमा चाहिँ त्यो हेर्दाखेरि ठुलो रूपमा हामीले गीत लेखन कविता लेखनमा आएकै हो यो अहिले हामी तपाईँले आज अब तपाईँलाई थाहा भएकै कुरा हो कि काठमाडौँमा प्रत्येक शनिबार चाहिँ तामाङ कार्यक्रम साहित्यिक कार्यक्रम हुन्छ सा, एकदम प्याक कार्यक्रम हुन्छ प्रत्येक शनिबार चाहिँ तामाङ साहित्यकारहरू भेला भएर चारवटा संस्थाले नियमित रूपमा निरन्तर प्रकाशन गरिरहेको छ यिनीहरूले प्रायः प्रायः गरे तामाङ गजाङले त 1.70 सेभेन्टी भन्दा माथि पुगिसक्यो भने अरू संस्थाहरूले सयको हाराहारीमा तामाङ साहित्य गोष्ठी गरिसकेको अवस्था छ यी सबै कलेक्सनको रूपमा हामीले ल्याउन सक्यौँ भनेदेखि त हामीसँग एउटा राम्रो अभिलेख तयारी भएको छ त्यस साहित्य अहिले निकै रूपमा तामाङ साहित्य लेखन र तामाङ केन्द्रित भएर लेखन परम्परा चाहिँ स्ट्रङली बढेको छ प्रकाशन मैं कमजोर आगे हजार अब इसको गुणस्तरीयता को यहाँ को ख्याल में यहाँ पुस्तक पढ़ते है पुस्तक सकलन करते समीक्षा करते गुणस्तरीयता का विषय में यहाँ लागू के साठी बैसठी वर्ष को उमेर भ हामीसँग गुणस्तर छ भनेर भन्नु त सक्दैनौँ हामी होइन एउटा उत्साहले जाँगरले हाम्रो भाषामा लेखिनुपर्छ भन्ने या या नेपालले चाहिँ लामो समयदेखि ता तामाङ जातिलाई होइन एउटा अपहेलित अवस्थामा भनौँ न मासमिन मतवालीको रूपमा हेर्ने परम्परालाई गर्दाखेरि त्यही धेरै उठ्नु सकेको रहेनौँ हामी त्यसै गर्दा अहिले नै हामीले यसको गुणस्तरमा हेर्ने कि सङ्ख्या वृद्धि गर्ने भन्नेमा हामी दोधारमा सक्छौँ निश्चित रूपमा तर तामाङ डजाङ भन्ने एउटा संस्थाले लगातार चाहिँ साहित्य गोष्ठी गर्ने प्रत्येक महिनाको अन्तिम शनिबार र प्रकाशनलाई नियन्त्रण गर्ने एउटा तामाङ डजाङ पत्रिका चाहिँ बत्तिस पेजको ठुलो साइजमा निकालिरहँदाखेरि चाहिँ अब आएर चाहिँ तामाङ साहित्यको गुणस्तरमा जस्तै गुणस्तर हेर्नुपर्छ भनेर लागेको छ होइन अब सङ्ख्यात्मक रूपमा त हामी एउटा स्ट्रङमा पुगिसक्यौँ अहिले गुणात्मक त चाहिँ मेरो विचारमा कसरी हेर्न सकिन्छ होला भन्यो भनेदेखि यदि एउटा लेखकले या कविले साहित्यकारले मोर देन थ्री किताब लेखेको छ भने चाहिँ त्यहाँ पक्कै पनि गुणस्तर आउँछ होला तर ओन्ली एक या दुईवटा किताब निकाल्नु भनेर ठहरेका छन् पनि हुनसक्छ नि यो सम्बन्धमा मेरो विचारमा त्यसै अहिले हामी रहे लेखनतिर बढी छौँ गुणात्मकतिर फड्को मार्न सकेको छैन तर हामी जो अहिले तामाङ नाङखोर जो स्थापना भएको छौँ र हामी अहिले चाहिँ एक वर्षमा हामी पचासवटा किताब कृति प्रकाशन गर्ने योजना छ हाम्रो त्यसको अर्थ के हो भने हामी गुणात्मक भन्दा पनि अहिले सङ्ख्यात्मक जान्छौँ प्रारम्भमा त नेक्स्ट इयरदेखि हामी यसको निकै गहिरोसँग गुणात्मक भएको कृतिहरूलाई यता साहित्य सम्पन्न भएको कृतिहरूलाई प्रकाशन र प्रचारमा लान्छौँ अहिले चाहिँ हामी सङ्ख्यात्मक नै एक किसिमले हाँक्छौँ एक वर्ष जति चाहिँ त्यसपछि हामी नेक्स्ट इयरदेखि हामी गुणात्मक फड्को मार्ने भन्ने योजना छ र यस्तै जहाँ जा गुणात्मक कृतिहरू छ प्रकाशित भएका छन् त्यस्ता कृतिहरूलाई हामी सङ्कलन गरेर यसलाई प्रकाशन प्रयास गर्छौँ र तामाङ रजाङले तपाईँले याद गर्नुभयो कि उहाँले दुई वर्षको दुई वर्षमा कविता चाहिँ बढी आयो बाढी भयो र कथाहरू आएन भनेर उहाँले एउटा राम्रो अभियान चलाउनु भयो दुई वर्षमा कम्प्लिट तामाङ त्यो साहित्य पत्रिकामा आएको छ भने यसपालिदेखि उहाँहरू निबन्ध विधालाई अगाडि निभाउनुमा लागेका यसरी हामी चाहिँ विभिन्न माध्यमबाट पनि फर्काउनु आउँदैछौँ अब यो 62 वर्ष को ये तमंग भाषा को प्रकाशन को यात्रा समग्रमा में हेने सुखद रहो भाँ को ठम्याई रहो तर इसको मानकीकरण को प्रश्न चाह महत्वपूर्ण छह चा। समय अगाड़ी मानकीकरण को अभियान भी सुरू कर विषय में जी चाशो लिन्ने हो लेखक पाइन नि अभी मैं प्रश्न उठाएं अब तो किताब को प्रकाशन को गुणात्मक के आधार में हेने लेखकहरूले कविहरूले ले, मोर देन थ्री बुक्स प्रकाशित गर्यो कि गरेन भनेर हेर्नुपर्ने हुन्छ मेरो मेरो यो मेरो एङ्गल हो आफ्नो किनकि अहिले हामी जस्तो भाषामा चाहिँ एउटै किताबबाट गुणात्मक हेर्न सकिने अवस्थामा छैन त्यसो अर्थ के हो भने ले ले उसले लेखनलाई निरन्तरता दिइरहेको छ भन्ने बुझिन्छ जब मान्छेले लेखनलाई निरन्तरता दिँदाखेरि के हुन्छ भनेदेखि उसले मेरो मेरो साहित्यिक कृतिलाई मेरो कविता मेरो कथा चाहिँ कसरी चाहिँ अलिकति अलिकति स्ट्रङ पोइन्टमा जाने पाठकलाई समात्ने त्यसो गर्दाखेरि उसले मेरो भावना मात्रै होइन अभिव्यक्ति मात्रै होइन लेखनको एउटा सिप पनि विकास हुनु पर्यो र लेखनमा एकरूपता पनि आउनु पर्ने लेखनको एउटा सिस्टम पनि बस्नुपर्छ भन्ने सोध्छ उसले तर एउटा किताब मात्रै लेखेका के सोध्छ भने उसले जे लेख्यो त्यो ठिक लुक्यो भन्ने हुन्छ तर त्यसको अर्थ के हो भने तामाङ लेखन मानकीकरण गएको छैन भन्ने होइन म आफै पनि भाषाशास्त्री को विद्यार्थी भएको विद्यार्थी ना, भएको नाताले हामीले विभिन्न प्रोफेसर सरसँग सा, बसेर तामाङ भाषा लेखनमा चाहिँ सरलतम बिन्दुहरू पहिचान गरेर हामीले लगभग लगभग पैचालिस सालदेखि नै हामीले सुरु गरेका हौँ तामाङ भाषाको वर्ण पहिचान गर्ने वर्ण पहिचान गरिसकेपछि त्यसलाई चाहिँ लेखनको लागि अभ्यास प्रारम्भ गर्ने एउटा खालको लेखन प्रणालीको विकास होस् भन्ने चाहेको हो र mm -hmm. त्यसको आमा हामीले केही पत्रिका प्रकाशन गऱ्यौँ अहिले तामाङ डजाङले एउटा एउटा निर्देशिकै जारी गरेर चाहिँ उनीहरू एउटा निरन्तर लेखन प्रणालीमा अगाडि बढिरहेको छ अहिले हामीले पनि अनलाइन सिस्टममा पनि हामीले के गर्यौँ भनेदेखि तामाङ लेखनलाई एकदम शुद्ध नभनौँ धेरैभन्दा धेरै चाहिँ मिनिमम रुलबाट चाहिँ लेख्न सकिन्छ भनेर हामीले यो युनिकड सिस्टम पनि हामीले तामाङ भाषा लेखनलाई विकास गरेको छौँ र हाम्रो लेखनहरू आइरहेको छ तर फुटका रूपमा चाहिँ नयाँ लेखकहरू स्वाभाविक रूपमा उहाँहरूलाई त्यो नियमहरू पानु हुँदैन तर तामाङ दजङका जति किताबहरू त्यहाँ पुगेका प्रकाशन गरेका छन् उहाँहरूले एउटा नियमबद्ध आएको छ र तामाङ दजङभभन्दा दा बाहेकका पत्र पत्रिका आउन सकेको तामाङ आएको छैन र मेरो लेखनमा मेरो प्रकाशनबाट आएको किताबहरू पनि एक किसिमको मानकमा स्थापित छ सुले तामाङ लेखन मानकविहीन छ भन्न मिल्दैन तर केही नयाँ लेखकहरूले चाहिँ स्वतः स्फुट रूपले आफ्नो लेखन ल्याउने र स्वतः प्रकाशन गर्नेले गर्दाखेरि के के त्यो मानकीकरणमा कमजोरी देखा परेको छ हामीले हेरिरहेछौँ तर हाम्रो चाहिँ उहाँहरूसँग छलफल के भइरहेको छ भनेदेखि यो चाहिँ मिनिमम स्ट्यान्डर्ड चाहिँ मिट गरौँ कि भोलि कतै हाम्रो किचन सिकाइ गर्ने क्रममा चाहिँ विद्यार्थीले शिक्षार्थीहरूले चाहिँ डबल स्पेलिङमा नजाओस् भन्ने हाम्रो चाहना रहेको छ र हामीले एउटा निश्चित नियमवली बनाएका छौँ र कमसेकम हामी हामी भनाले म मेरो साथीहरू र तामाङ डजाङको साथीहरूले ताम साथी चाहिँ नियमबद्ध रूपमा गएको छ अधिकांश किताबहरू त नभनौँ कमसेकम फिफ्टी पर्सेन्ट किताबहरू अहिलेको समय प्रकाशन किताबहरू चाहिँ एउटा रुलमा छ त्यो चाहिँ हामी नेपाली भाषामा देखेको यो बैसठी वर्ष में एक सौ सतासी पुस्तक प्रकाशन भाग को संग्रह में छा यहाँ जानकारी करो समय में लेखन प्रति को उत्साह कस्ट घटो अथवा बढ़्द कौन भाषा अघि तपाईँले भने अस्ति हाम्रो भदौको छ सातमा भएको अधिवेशनमा एक अचानक हामीले दुई तिन महिनाभित्रमै एक्काइसवटा किताब प्रकाशन गऱ्यौँ त्यसमध्ये पनि तामाङ भाषाकै साहित्य कविता कथा मात्रै हामी एक्काइस एघारवटा किताब निकाल्यौँ कथा मात्रै कथा सङ्ग्रह मात्रै भनेपछि त तयार रहेछ भने रहे? बुझ्यो नि त होइन यो त कथा त रातारात लेख्न सक्ने कुरा त भएन त्यसपछि हाम्रो लेखकहरू उत्साह मलाई एक्काइसवटा किताब प्रकाशनमा गर्नु भनेको त लेखकहरूको उत्साहजनक सहभागिता निरन्तर लेखन हामीले उनीहरूले मात्र फोनबाट चाहिँ तपाईँको किताब छ हामीले दिनुहोस् है हामी प्रकाशन गरिदिन्छौँ भन्ने मात्रै भनेको थियौँ त्यसो भएको उनीहरूले उत्साहजनक छ नहुने हुने तर अलिकति थोरै हाम्रो प्रब्लम के छ भने हाम्रो सहीको प्रोब्लम चाहिँ यो फेसबुकको जो अहिले नयाँ कल्चर डेभलप भएको छ त्यसले चाहिँ लेख्नमा लेखन कला लेखन लेखन पाठन सक्यौँ पठन संस्कृतिको देखि ले लिएर लेखन संस्कृति पनि हास चाहिँ आएको छ नआएको होइन तर हामी केही केही सीमित व्यक्तिहरू भए पनि एक दर्जन सा दुई दर्जन साथीहरू चाहिँ कमिटेड छ र यो हामीले के चाहेका छौँ भनेदेखि अहिले हामी चाहिँ कुनै पनि पचास दस लाखभभन्दा बढी वक्त भएका भाषाहरू नेपाली मैथिली भोजपुरी अवधि र भाषाहरूकै हाराहारीमा हामी केही दस लाखमा भन्ने अठोटको साथ हामी लागेको छौँ त्यस कारण उसाधनक त हामीलाई अब थपिँदैछ घटेको छैन यहाँहरूलाई शुभकामना छ अब अन्तिमतिर मेरा केही जिज्ञासाहरू जस्तो कि बुद्धिमान मोक्तान यहाँहरूको समुदायका प्रथम लेखक जसले लेख्नुभएको किताब पहिलो पहिलोपटक प्रकाशन भयो उन्नाइस सौ छप्पन्न सालमा र त्यसपछि पनि बुद्धिमान मोक्तानलाई कुनै न कुनै रूपमा सम्झने श्रद्धा गर्ने काम त हुँदै आयो तर संस्थागत रूपमा केही त्यस्तो चाहिँ एकाडेमी बनाउने होइन अथवा बुद्धिमान मोक्तानका नाममा केही त्यस्ता पुरस्कारहरूको स्थापना गर्ने अथवा औपचारिक रूपमै त्यस्ता कार्यक्रमहरू वर्षको एक दिन आयोजना गर्ने त्यस्तो चाहिँ हुन सकेन अथवा भए पनि अलिक कम भए र यो वर्ष त हामीले कतै पनि सुनेनौँ किन यस्तो भइरहेको छ त ठिक प्रसङ्ग उठाउनुभयो होइन अलिकति हामी अब संस्थागत प्रयास भनेको चाहिँ के हुनसक्छ भन्दाखेरि ध्यान नेपाल तामाङ घेतुङ जस्तो संस्थाहरूले हेरेन कि भन्ने होला होइन अब तामाङ दजाङ संस्था जो चाहिँ सोह्र सत्र वर्षदेखि लगातार तामाङ साहित्यिक प्रकाशन लागिरहेको छ उहाँहरूले चाहिँ मनाइरहेकै छ होइन म मेरा साथीहरूले पनि कहिले तामाङ दस आबद्ध भएर यो आबद्ध नभएर मनाइरहेकै छौँ यो साहित्यिक संस्थाहरूले पनि मनाउने गर्छ बेला बेलामा अब त्यो ठुलो संस्थाहरूको प्रब्लम के हो भनेदेखि हामी लगातार यो सात सालको परिवर्तनदेखि नै अब विमा तामाङले भन्नुभएको रहेछ कि सात सालको क्रान्तिले चाहिँ हामी रैतीबाट जनता बनायौँ भन्ने खालको अभिव्यक्तिले चाहिँ हामी निश्चित रूपमा सात सालको प्रवर्तन चाहिँ एउटा पोलिटिकल ल्यान्डमार्कको रूपमा देखा पर्छ चेन्जको लागि होइन यो छोटो अवधि नै भन्नुपर्छ त्यस कारणले हामी के त्यसो सा सात सालपछि कन्टिन्यू तपाईँ इन्डिया भारतले हेर्नुभयो भने सत्तालिस सालमा भएको संविधान इन्डिया स्वतन्त्रले चाहिँ उसले कन्टिन्यू लोकतन्त्र अभ्यास गर्नु मौका पायो भने नाइन्टिन फोर्टी नाइनतिर चिन स्वतन्त्र भइसकेपछि उसले निरन्तर त्यो जुन स्वतन्त्रको अभ्यास गर्यो उसले त्यो नेपालले गरे पाएन सात सालको परिवर्तन पछि सत्र सालमा समस्या आयो त्यसपछि छ्यालिस छत्तिस साल बोक्यो छ्यालिस साल हुँदै बैसठी साल हुँदै हामी चाहिँ लगातार आन्दोलनमा रह्यो र रा, हाम्रो अग्रपङ्क्तिका तामाङ तामाङ अग्रजहरू पनि यी यी राजनीतिक राजनीतिक परिवर्तन र रा आन्दोलनको प्रभावित भइ नै रह्यो त्यसले गर्दाखेरि हामीले हाम्रो विषयमा हाम्रो प्रतिभाहरूको विषयमा संस्थागत प्रयास चाहिँ गर्नु सकेन जेन तिन हामी तामाङ संस्था नेपाल तामाङ हेऱ्यौँ अगाडि बढ्यौँ उसले चाहिँ पहिचानकै मुद्दा बोक्दै बोक्दै एकदम थाक्नु थाक्नु पर्ने भयो थाक्नु लगायो अहिले पनि उसले चाहे अनुसारको न संविधान प्राप्त भयो न तामाङ सलिङ प्राप्त भयो होइन तामाङ ताम प्राप्त भयो अहिले पनि ऊ एकदम सङ्घर्षकै बाटोमा छ त्यसो भए के हुन्छ भने राजनीतिको प्रभाव चाहिँ बढी संस्थामा हुँदो रहेछ मलाई लाग्यो त्यो प्रभाव बढेपछि के हुन्छ भनेदेखि कुन चाहिँ ठिक र कुन चाहिँ कोर र कुन चाहिँ पेरिफेरल भन्ने बुझ्न गाह्रो हुँदो अनि जहिले पनि पोलिटिकल इस्युजले चाहिँ बढी मौका पाउने र सोसियल कल्चरल इस्युजले चाहिँ कम मौका पाउने हुन्छ त्यस कारणले अहिलेसम्म नेपाल तामाङ घेदुङले सन्तवीर लामाको होस् यो बुद्धिमान तामाङको होस् तामाङ प्रतिभाहरूको न उसले एउटा मूर्ति स्थापना गर्नु सकेको छ न एउटा चित्र कोर्नु भ्याएको छ न चित्रलाई भित्तमा टाँच्नु भ्याएको छ न जन्म जयन्ती मनाउनु पनि भ्याएको छ होइन त्यो चाहिँ उहाँ त्यसो चाहिँ यो राजनीतिक परिवर्तनले गरेको हो अहिले पनि नामको लागि तामाङ सालिङको नाम प्रदेश नम्बर तिनको नाम चाहिँ के राख्ने भनेर त्यो आन्दोलन खरे आन्दोलनको एउटा चरणले गर्दाखेरि ठुलो संस्थाले यति यो सायद उनीहरूले झिना मसिना पनि लागेको हुनसक्छ त्यसो भएको उनीहरूले उनीहरू ध्यान दिनु सकेको छैन मेरो विचारमा आउँदा दिनहरूमा त राजनीतिक चाहिँ यो कसा कसी कमजोर हुँदै गइसकेपछि र लोकतन्त्र बलि हुँदै गएपछि हाम्रो हाम्रो संस्थाले ध्यान त्यहाँतिर जाने जान्छ भनेर लाग्छ मलाई त तर हामी चाहिँ साहित्यिक संस्थाहरू या यो भाषिक संस्थाहरू चाहिँ निरन्तर हामी लागिरहेका छौँ आज तामाङ भाषा प्रकाशनको बैसठी वर्षको एउटा छोटो समीक्षा कार्यक्रम हामीले आयोजना गरेका थियौँ र व्यस्त समयका बावजुद पनि यति रातिसम्म समय, समय दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद र मैले सोध्न बिर्सेका र यहाँलाई भन्नै मन लागेका त्यस्ता छुटेका केही विषय आजको विषय सन्दर्भमा छन् भने राखिदिनुहोस् होइन प्राय प्राय प्रायः तामाङको पुरै नाली बेली केलाउने गरी प्रश्न उठाइदिनु भयो होइन यसको लागि यहाँलाई धन्यवाद छ यो महत्त्वपूर्ण दिन यो फेरि पहिलो तामाङ लेखाको बारेमा चर्चा ले हुनु आवश्यक थियो तर जहिले पनि के भन्ने चाडबाड बिचमा पर्ने चाडबाडको बिचमा पर्दाखेरि चाडबाडले यो प्रतिभाको बारेमा चर्चा कहिलेकाहीँ गर्नु हामी पनि नभ्याउने अवस्था हुन्थ्यौँ म आफै पनि आज मात्रै गाउँबाट फर्केर आएको मेरो अलिकति मेरो आफ्नो आफन्त झन धेरै सिरियस बिरामी परेको म पनि हेर्न गएको थिएँ सायद अस्पतालमा ल्याउन सकिन्छ कि भन्ने आधारमा गएको थिएँ तर अस्पतालमा ल्याउन नसक्ने गरी होइन धेरै गलिसकेको अवस्था बिरामी भएको हुनाले म फर्काएँ तर मौका पस्छु तपाईँहरूसँग आज यहाँ बोल्ने मौका पाएँ सञ्जु दिदी बहिनीले भन्दै हुनुहुन्थ्यो हामीलाई आज मनाउने दायिका हुनुहुन्छ भने दा म त्यो गाउँमा छु भने होइन सायद उहाँहरूले मनाउनु भ्याउनु भयो कि भन्ने थाहा भएन मलाई अनि म आज फेरि बाटोमा निकै गाडी जामले पनि ढिलो आइपुगेँ जो होस् तपाईँसँग गफ गर्ने मौका पायो रेडियो हिमालयका सबै श्रोताहरूलाई पनि म आफ्नो मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु र यो जुन जुन कुरा चाहिँ तपाईँले बडो गम्भीरताका साथ उठाउनु भयो यसबारेमा चाहिँ हामी हाम्रा श्रोताहरूसहित तामाङ तामाङ श्रोता विशेष तामाङ श्रोताहरू चाहिँ यसमा हाम्रो ध्यान केन्द्रित भएर अझ यसलाई ठोस र ठोस ढङ्गले यसको कार्यक्रम अगाडि बढाउन सके तर भनौँ न जस्तै हाम्रो प्रतिभाको चाहिँ जीवनी प्रकाशन गर्ने या स्तम्भ स्तम्भ या के अरे मूर्ति खडा गर्ने या एउटा म्युजियम बनाउने खालको कुराहरू गर्नु सके राम्रो हुन्छ र अहिले चाहिँ तामाङको एउटा तामाङको लिभिङ म्युजियम या तामाङ म्युजियम बनाउनु पर्छ भनेर अठोटको साथ हामी पनि लागिरहेको बेलामा अहिले केही गाउँपालिकाका गा, के नगरपालिकाका गा, केही तामाङका अग्रजरहरूले तामाङ जितेका स्थानहरूमा चाहिँ अब चाहिँ तामाङ म्युजियम बनाउने भनेर अठोट गर्नु भएको छ आज पनि मलाई हिजो मात्रै गणेश दाई गणेश रञ्जनज्यूले मलाई फोन गरेर यस्तो खालको प्रपोजल छ अमृत भाइ भनेर भन्दै हुनुहुन्थ्यो त्यस कारणले अहिले हामी त्यहाँतिर पनि लागिरहेछ त्यही भएर आउँदा यस्ता तामाङ म्युजियम बनाउनु सक्यौँ भने चाहिँ यी प्रतिभाहरूलाई हामी राम्रोसँग सम्मान दिन सक्छौँ यहाँ सबैलाई म आफ्नो हवस् धन्यवाद नमस्ते यतिखेर हाम्रो प्रसारणमा कार्यक्रम पहिचान अन्तर्गतको एउटा विशेष प्रस्तुति प्रसारण भइरहेको थियो र आज तामाङ भाषा प्रकाशनको बैसठी वर्षको छोटो हामीले समीक्षा गऱ्यौँ र कार्यक्रममा अतिथिका रूपमा हुनुहुन्थ्यो भाषाविद अमृत योन्जन उहाँलाई धेरै धेरै धन्यवाद दिन्छौँ र फेरि पनि बुद्धिमान मोक्तानको एक सय उन्नाइसौँ जन्मजयन्तीको यो सुखद सन्दर्भ पारेर यो कार्यक्रम गऱ्यो बुद्धिमान मोक्तानप्रति श्रद्धासुमन व्यक्त गर्दछौँ र यो कार्यक्रम नेपाली अनु समयअनुसार बिहान साढे सात बजे अमेरिका र क्यानाडाका श्रोताहरूका लागि अनुकूल हुने गरी त्यसै दिउँसो बाह्र बजेपछि युरोपका श्रोताहरूका लागि अनुकूल हुने गरी र साँझ सात बजेपछि पूर्वी देशका श्रोताहरूका लागि अनुकूल हुने गरी पुनः प्रसारण गरिने गरिनेछ यो जानकारीसँगै आजको कार्यक्रमबाट म बुद्धि विश्वकर्मा पनि विदा हुन्छु हस्त नमस्ते नेपाली पाई पाई सुनिरहनु भएको छ रेडियो हिमालय डट